ष्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हातसँगै इन्टरनेट अनलाइनभरि के साथ सुनिरहनु भएको दिउँसो एकजनैतिक दल तथा विभिन्न क्षेत्रका विज्ञहरूसँग परामर्श गरेर सुझाव लिएको निर्वाचन क्षेत्र निर्धारण आयोगले आज नागरिक समाज तथा विभिन्न संस्थाहरूसँग छलफल गरिरहेको छ आयोगको काली नयाँ वानेश्वरमा हुने छलफलमा नागरिक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 प्राकृतिक प्रकोपका कारण नेपालमा वर्षिने एक भन्दा बढी नागरिकले कालमा मृत्युवरण गर्नु परिरहेको छ प्राकृतिक प्रकोपमध्ये सबैभन्दा धेरै बाढी पहिरोका कारण तीन सय जनाले वर्षेने ज्यान गुमाउनु परेको तथा वार्षिक रूप एक अरब बिस करोड बराबरको धन क्षेत्र हुने गरेको एक अध्ययन प्रतिवेदनले देखाएको छ मर्सिको नामक सरकारी संस्थाले गरेको अध्ययन अनुसार पूर्व सूचना प्रणालीमा एक युरो लगानी गरीमा प्रकोपबाट सक्ने तीन दशमलव पाँच क्षति युनिट न्यूनीकरण अध्ययन प्रतिवेदनमा सैतिस वर्ष यता नेपालमा प्राकृतिक प्रकोपका कारण छब्बिस जनाको ज्यान गएको छ सत्तालिस लाख नागरिक प्रत्यक्ष प्रभावित भएका आठ लाख एकचालिस हजार हेक्टर जमिन नष्ट भएको र दुई लाख छत्तिस हजार पशु चौपाईको मृत्यु भएको उल्लेख नेपालमा सबैभन्दा बढी बाँके बर्दिया कैलाली रूपन्दै नलप्रासी चितवन सरलाई सप्तरी र सुनसरी जिल्ला प्राकृतिक प्रकोपको जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ चितौनको कठार गाविसमा रिक्त सचिव पदपूर्ति नहुँदा दैनिक प्रशासन सञ्चालनमा समस्या आएको छ सो गाविसमा सचिव नहुँदा छिमेकी कुम्रोज गाविस सचिवले जिम्मेवारीले सम्हाल्दै आउनु भएको छ यसअघिका सचिव वेद बजकाई बडुवा भई जिल्ला विकास समिति गएपछि छिमेकी कुम्रोज गाविस सचिव राजेन्द्र मैनालीले जिम्मेवारी सम्हाल्दै आउनु भएको हो दुईवटा गाविसको काम सम्हाल्दा दैनिक प्रशासन चलाउन गाह्रो परेको कुमरोज गाविसका सचिव मैनालीले बताउनु भएको छ सचिव मैनालीले बिहान र बेलुका समय कठार गाविस र दिउँसोको समय कोमरोज गाविस दिदै आउनु भएको छ दुईतिरको जिम्मेवारी लिदा काम गर्न गाह्रो छ सचिव मैनालीले भन्नुभयो जनतालाई समस्या पारेर काम रोक्नु भएन बढी समय दिएर भए पनि काम गर्नै पर्यो यस आर्थिक वर्षपछि मात्रै अर्को सचिव आउने भएकाले बढी समय दिएर भए पनि जनताको काम नरोकेको उहाँको भनाइ छ गाविसमा यति बेला भत्ता वितरण योजनाको काम भइरहेका छन् रातिको समयमा राजमार्ग क्षेत्रमा हुने दुर्घटना न्यूनीकरणका लागि सडक किनारमा क्याटाई राख्न सुरु गरिएको छ अहिले पृथ्वी राजमार्गका दुर्घटना सम्भावित ठाउँहरूमा सडकको दुवै किनारमा क्याटाई राख्न थालिएको छ दिउँसोको समयमा भन्दा सवारी साधनहरू रातको समयमा बढी दुर्घटना हुने भएकोले रातको समयमा चालकहरूलाई सचेत गराउन क्याटाई नामक बत्ती राखिएको हो राजमार्ग क्षेत्रका अधिकांश स्थानमा बिजुली बत्ती नभएकोले गर्दा सोलरबाट चार्ज भई रातिको समयमा बलिरह सवारीका साधन आएपछि आफै बल्ने क्याटै नामक बत्ती राखिएको छ डिभिजन सडककाले भरतपुरका अनुसार यस वर्ष र आगामी वर्षभित्रमा सडकको दुबै किनारमा पहिलो रङको रात रात को समय रा, में चमकने क्याटाई राखने अत्याधिक सवारी दुर्घटना होने स्थल सोलर बाट चलने क्याटाई राखने जनाक राज होने स्थान कृष्णवीर जैमि घाट घाट बेची टाइल घर लगाय के स्थान विशेष प्रकार को बत्तीस सड़क को दाया बाया राखी रात को, को समय में चालक तनाव में सवारी हाँक् कारण सवारी दुर्घटना होने द दन... झनधनको छिटु हुने भएकोले यस्तो दुर्घटनामा कमी ल्याउने यस्तो प्रकारको सूचक राखेर रा केही हदसम्म भए पनि दुर्घटना हुनबाट जोगाउन सकिने सडक कार्यालयले दावी गरेको छ यसरी सवारीका साधनहरू दुर्घटना न्यूनीकरणका लागि राखिएको क्याटाइ सडकमा राखिएको केही समयमा चोरी हुन थालेको र त्यसलाई सडक विभागले विशेष टोली बनाई निगरानी समेत राख्न थालेको छ दैनिक जसो बत्ती चोरी हुन थालेपछि नियन्त्रण गर्न समय हुन थालेको सडक विभागले जनाएको छ चाताको पहिलो दिन आज सुनको मूल्य तोलामा सात सय छयालिस रुपियाँ घटेको छ नेपाल सुन चाँदी व्यवसायी आजका लागि छापावाला सुनको मूल्य तोलाको अडचालिस हजार तोकेको छ शुक्रबार छापावाला सुनको मूल्य उनपचास हजार कायम रहेको थियो आज तेजाबी सुनको मूल्य पनि तोलामा सात सय घटेर तोलाको अडचालिस हजार कारोबार भइरहेको छ त्यस्तै चाँदीको मूल्य पनि आज पन्ध्र रुपियाँ घटेर तोलाको आठ सय कारोबार भइरहेको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 सिओलबाट उडेको बोइङ सात सय सतहत्तर अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन् विमानमा दुई सय यात्रु र छ चालक दलका सदस्य रहेका थिए यात्रुहरूमा एक सय दक्षिण कोरियाली र एकसट्ठी अमेरिकी नागरिक रहेका थिए उनीहरूमध्ये एक सय जनालाई सकुशल उद्धार गरिएको छ उनपचासजनाको अवस्था गम्भीर रहेको बताइएको छ प्रारम्भिक अनुसन्धान अनुसार विमानस्थलको बारमा ठुक्किएर विमान दुर्घटना भएको अनुमान गरिए पनि दुर्घटनाको कारण अम खो न सकते बीबीसी जना र त्रिकोणात्मक क्रिकेट श्रृङ्खला अन्तर्गत आज वेस्ट इन्डिज र श्रीलङ्का बिच खेल हुँदैछ पोर्ट अफ स्पेनमा बेलुकी हुने खेल फाइनल प्रवेश गर्न दुवै टिमका लागि महत्त्वपूर्ण रहेको छ तीन खेल खेलेको वेस्ट इन्डिजको दुई जितसँगै नौ अङ्क छ भने दुई खेल खेलेको श्रीलङ्काको पाँच अङ्क रहेको छ त्यस्तै तिन खेलमा एउटा मात्रै जितको भारतको पनि पाँच अङ्क रहेको छ यो खेल जिते वेस्ट इन्डिज फाइनल प्रवेश गर्नेछ भने श्रीलङ्काले जितेमा फाइनल प्रवेश गर्ने दुवै टोलीको टुङ्गो भारत र श्रीलङ्का बिच मङ्गलबार होने दिवस एक बजे अर्पण खबर सको मिता बिदा बिताए नमस्कार